उत्तर कोरिया भ्रमण चिली बा उत्तर कोरिया जान का लगा हमी हंगकंग आयो बेनी बहादुरजी का श्रीमती और छोरा आया रहे हंगकंग बेजिंग गये मेरो पहिलो चीन यात्रा थी बेजिंग में हम एवं होटल में बस्यौं त्यां राजदूतावास स्वागत सत्कार करें भोलपल्ट विश्व सात आश्चर्य मध्य चीन को ग्रेटवाल हेरने गई सात आश्चर्य मध्य विशाल पर्खाल ग्रेटवाल एक हो यो पर्खाल बनाउन दस वर्ष लागेको थियो र यसमा तीन लाख मजदुरले श्रम खर्च गरेका थिए त्यसको छ दशमलव सात फिटदेखि फिट उचाइ र पाँच फिट चौडाइ छ पर्खालमा साना गाडी गुड्न सक्छन् कुल तीन किलोमिटर लम्बाइ भएको यो पर्खाल चन्द्रमाबाट समेत खुल्ला आँखाले देखिने एकमात्र मानव निर्मित र सना हो ग्रेटवालको पसलहरूमा चिनिया केटीहरू कराही कराई सामान बेचिरहेका रहेछन् खराएको रौँको कार्पेट मन पर्यो त्यहाँ एउटा रमाइलो घटना भयो सामान किन्न निकै मूलतोल गर्नुपर्ने रहेछ मैले निकै मूलतोल गरेर त्यो कार्पेट किनेँ ताराजीले पनि अर्को पसलबाट त्यस्तै कार्पेट किन्नु भएछ उहाँले मैले भन्दा दस डलर कममा किन्नु भएछ एउटै सामानको मोल सँगसँगै जोडिएका पसलमा यस्तो फरक पायौँ बेजिङका ऐतिहासिक ठाउँ सिल्क बजार लगायत त्यहाँको बजारहरू हेऱ्यौँ त्यहाँका बजारहरूमा निकै रौनक देखिन्थ्यो आम्रो यो चीन यात्रा सरकारी थे निजी थियो। उत्तर कोरिया जानका लागी का लगा बेजिंग भर जानू पर्ण चीन गएका थियो हमी भोलिपल्ट पोंग विमानस्थल में हम स्वागत भारतीय विशेष अतिथि राख् विशेष प्रकार ने बनाया सुंदर घर रहे बेनी बहादुरजी रहा गेस्ट हाउस में बस्तर हमी तीनजा अर्क गेस्ट हाउस का अलग अलग कोठा में उत्तर कोरिया गई बेला मैं मैट्रिकुलेसन पढ़ा सुने का कुछ झंडे चालीस वर्ष पची आप अनुभव कर पाएं साथै मैले कोरियाली जनताको बारेमा जान्ने र किम इल सुङलाई भेट्ने अवसर पाएँ म्याट्रिकुलेसन पढ्दाको समयमा मैले सुनेको पानमुन जोन हेर्न पाएँ कोरियाली युद्ध सन उन्नाइस सय पचासदेखि त्रिपन्नसम्मको अन्त गर्ने शान्ति सम्झौतामा हस्ताक्षर भएको कोठा हेरेँ दुर्बिनबाट हेर्दा दक्षिणतर्फ अमेरिकी सेना देखिन्थ्यो दक्षिण कोरियातर्फ पूर्व पश्चिम लगाएको देखिँदो रहेछ मलाई त्यस्तो दृश्य देख्दा अमेरिकाले साह्रै अन्याय गरेको रहेछ भन्ने लाग्यो वास्तवमा यो कोरियाली विभाजनको विडम्बना हो भन्ने लाग्यो त्यहाँका केही कल कारखाना र उद्योग हेऱ्यौँ कृषि मेरो रुचिको विषय हुनाले कोरियाली कृषि प्रणाली हेऱ्यौँ गाउँका किसानहरूको बारेमा बुझ्ने अवसर पायौँ उत्तर कोरियाले निर्माण गरेको पश्चिमी समुद्रको बाँध हेर्दा आश्चर्य लाग्यो कोरियाली जनताले अभूतपूर्व काम गरेका रहेछन् दुई प्रान्तलाई जोड्ने तोङयुङ नदीको बाढी र समुद्रको छालबाट कृषकहरूलाई जोगाउने समुद्रको नुनिलो पानी रोक्ने सिंचाई जल यातायात र अन्य उत्पादन कार्यलाई सहयोग पुर्याउने यो बहुद्देश्य कार्य साँच्चकै महत्वपूर्ण थियो आत्मनिर्भरता र उत्साहको क्रान्तिकारी भावनाबाट कोरियाली जनताले बनाएको पश्चिमी समुद्रीवाद एक ठूलो निर्माण कार्य रहेछ मैले उत्तर कोरियामा ढुङ्गाबाट कपडा निकालिन्छ रे भन्ने कुरा सुनेको थिएँ त्यहाँ प्रत्यक्ष रूपमा त्यो हेर्ने मौका मिल्यो ढुङ्गाको धुलोबाट भुवा निकालिँदो रहेछ र त्यसबाट कपडा बन्दो रहेछ एउटा प्यान्टको कपडा किनेर ल्याएँ काठमाडौँ फर्केपछि सिलाएर प्यान्ट पनि लगाएँ सबैभन्दा महत्त्वपूर्ण कुरा कोरियाली जनताले जापानी साम्राज्यवादसँग लडेका वीरताका गाथा सुन्न पायौँ अमेरिकी साम्राज्यवादसँग लडेका जीवन्त कथाहरू सुन्न पायौँ ती युद्धमा वीरतापूर्वक लड्ने वीरहरूको सम्झनामा कोरियाली जनताले निर्माण गरेका स्मारकहरू हेऱ्यौं कोरियाली जनता ने शेर ठाड़ो कर लड़े जापानी साम्राज्यवादला गरे। अमेरिकी अत्याचारी उत्तर तर्फवा धपाए आपूमि को सावभौमिकता को रक्षा गरे। विश्व का सबई स्वतंत्र प्रेमी जनता ने कोरियी महान संघर्ष को स्मरण कर दुनिया के जुनसुक भाग में स्वतंत्रता और मुक्ति का संघर्ष करने जनता ने इसवा प्रेरणा पाई रहने एक दिन हम होटल में बसिख्या खबर आए तपाईँहरूको कमरेड किम इल भेट्ने समय मिलेको छ किम इल सुङलाई भेट्नका लागि हामी रेल चढेर गयौँ त्यहाँको रेल व्यवस्थित र सुविधाजनक रहेछ किम इल सुङले हामीलाई बहुतै हार्दिकतापूर्वक स्वागत गर्नुभयो उहाँ भर्खरै चिन भ्रमणबाट फर्किनु भएको रहेछ उहाँ प्रायः हवाईजहाज नचढी रेलबाटै हिँड्नु हुँदो यो भ्रमणबाट म थाकेको छु अलि आराम गरिरहेको छु अहिले पहिलोपटक तपाईँहरूलाई भेटिरहेको छु भन्दै उहाँले चिन भ्रमणका कुरा सुनाउनु उहाँ चिनमा समाजवादी बजार अर्थतन्त्रको कस्तो प्रयोग भएको रहेछ त्यो बुझ्नु मलाई मन थियो कुरियामा देखिएका आर्थिक समस्याहरूको समाधान गरी अझै उन्नतशील बनाउनेतर्फ सोचिरहेको छु भन्नुहुन्थ्यो समाजवादी अर्थतन्त्रलाई अघि बढाउन रचनात्मक ढङ्गले अघि बढ्नु आवश्यक छ भन्ने उहाँको सोच रहेको मैले पाएँ यसै प्रसङ्गमा उहाँले भन्नुभयो हामीले सोभियत सङ्घ र पूर्वी युरोपका देशहरूले बनाएको आर्थिक गठबन्धन कोमिकनको सदस्य बन्ने निकै दबाव दिएका थिए हामीले मानेनौ हामीले स्वतन्त्र रूपमा समाजवादी देशहरूसँग आर्थिक सम्बन्ध राख्छौँ भनेर उनीहरूको प्रस्तावलाई अस्वीकार गर्यौँ हेर्नुहोस् हाम्रो निर्णय कति ठिक थी रहेछ आज पूर्वी युरोप र रुसमा समाजवाद फत्केको छ हाम्रो पनि त्यही दुर्गति हुने थियो तर हामी जोगियौ कि मिल्सुङमा कठमुल्लापन थिएन उहाँ सृजनशील नेता हुनुहुन्थ्यो नेपालमा आएको राजनैतिक परिवर्तनबारे उहाँले निकै चासो लिए कुरा गर्नुभयो नेपालमा राजनैतिक परिवर्तन र संसदीय निर्वाचन भई सरकार स्थापना भएकोमा उहाँले हामीलाई बधाई दिनुभयो उहाँले हामी नेपालको उन्नति प्रगति भएको हेर्न चाहन्छौँ हामी एसियाली हौँ एक आपसमा सहयोग बढाउनुपर्छ कतिपय कुरा हामीले तपाईँहरूबाट सिक्न चाहन्छौँ भने कति कुरा हामीबाट तपाईँहरू नै सिक्नुपर्छ तपाईँ हामी दाजुभाइ हौ नेपालबाट आउनुभएको छ अनुकूलता मिल्छ भने आज सँगै खाना खाऊँ भन्नुभयो औपचारिक भेट सकेर हामी छेउको ठुलो कोठामा दिउँसोको खानाका लागि गयौँ दिवाभोजमा उहाँले भन्नुभयो मैले सुने तपाईँहरूको यो संसदीय प्रतिनिधि मण्डलमा एकजना कम्युनिस्ट पनि हुनुहुन्छ अरे मलाई चिनाउनुहोस् न मैले महु भनेर आफ्नो र पार्टीको नाम बताएँ उहाँले हाम्रो पार्टीको सफलताको कामना गर्नुभयो सबै पार्टीहरू स्वतन्त्र छन् नेपालको भाग्यको फैसला गर्ने अधिकार नेपाली जनताको जनता हो मुख्य कुरा जनताको सेवा गर्ने हो यसमा मेरो शुभकामना छ उहाँले भन्नुभयो दिवाभोजमा राष्ट्रपति किम इल टोस्ट प्रस्ताव गर्नुभयो त्यहाँ पानी रक्सी जुस आदि भरिएका ग्लासहरू राखिएको थियो मैले पानीको ग्लास उठाएँ मतिर हेर्दै किम इल सुङले किन पानी लिनुभएको भनेर सोध्नु मैले आफूले रक्सी नखाने कुरा बताएँ उहाँले यो अरू रक्सी जस्तो होइन यो त जेनसन हप्सबाट बनेको, हो यसले शरीरलाई फाइदा गर्छ भन्नुभयो जेन्सेन हप्सको खेती कोरियाभरि गरिदो रहेछ त्यसमा विभिन्न खाद्य एवं पेय पदार्थहरू बन्द रहेछन् त्यसबारे राष्ट्रपति कि सुङले सविस्तार बताउनु कुराकानीका क्रममा उहाँले कोरियाका बारेमा धेरै कुरा बताउनु भयो उहाँलाई उत्तर कोरिया होस् वा दक्षिण कोरिया सबै ठाउँ इतिहासदेखि वर्तमानसम्मका सबै कुरा भूगोल वनस्पति माटो र तिनका सबै विशेषताहरूका बारेमा उहाँलाई राम्रो जानकारी रहेछ वास्तवमा उहाँ सम्पूर्ण कोरियाको इन्साइक्लोपिडिया नै हुनुहुँदो रहेछ त्यसअघि मैले किमेल बारेमा धेरै कुरा सुनेको कु थिएँ प्रत्यक्ष भेट्दा उहाँलाई बहुतै खुला रूपमा हृदय खोलेर कुरा गर्ने मानिसका रूपमा पाएँ उहाँको कुरा सुन्दै जाँदा उहाँप्रति मेरो लगाव बढ्दै गएको अनुभूति गर्दै गए। मैले मेरो मनमा उहाँको व्यक्तित्वले उचाइ लिँदै गएको महसुस गरेँ उहाँमा अरूलाई प्रभाव पार्न सक्ने प्रगाड क्षमता रहेछ मैले किम इल सुङसँग औपचारिक अनौपचारिक गरी पाँच घण्टासँगै बस्ने अवसर पाएँ त्यस अवधिमा उहाँमा अद्वितीय क्षमता रहेको अनुभूति गरेँ उहाँको नजिक परेपछि मानिस नजाने त्यो प्रकारले उहाँबाट प्रभावित हुँदो रहेछ मैले सुनेका कुरा आफैले अनुभूति गरेँ खुल्लापन आत्मीय व्यवहार सृजनशीलता अरूको कुरालाई ध्यान दिन सक्ने र दिल खोलेर कुरा गर्न सक्ने अद्वितीय क्षमताले गर्दा नै उहाँले क्रान्तिकारी सङ्गठन स्थापना गरी बलियो सङ्गठन बनाउन सक्नुभएको रहेछ जापानी र अमेरिकी साम्राज्यवादलाई परास्त गर्न सक्नुभएको रहेछ भन्ने लाग्यो किमिल सम्पूर्ण कोरियाली प्राद्योगको नेता हुनुहुन्थ्यो हामीसँग कुरा गर्दा उहाँले कुनै क्षण पनि उत्तर र दक्षिण कोरियाबीच विभेद गर्नु उहाँमा कोरिया एउटै परिवार हो भन्ने भावना थियो उत्तर को यो विभाजन अप्राकृतिक हो भन्ने वहाको धारणा थियो आफ्नो जीवनकालमै सम्पूर्ण कोरियाली जनतालाई एक बनाउन दुई कोरियाको एकीकरण गर्ने ठूलो आकाङ्क्षा उहाँमा रहेको मैले पाएँ दुई कोरियालाई एक बनाई सम्पूर्ण कोरियाली जनताको उन्नति समृद्धि र प्रगति गर्नुपर्छ र विश्वका अरू राष्ट्रसँग कुममा कुम आत्मसम्मानका साथ अघि बढ्नुपर्छ भन्ने उहाँको हार्दिक आकाङ्क्षा कुराकानीमा पटक पटक झल्किन्थ्यो हामीले केही दिन अघि बेजिङको बजारमा निकै चहल पहल र किनबेच देखेका थियौँ तर पोङयाङमा त्यस्तो देखिएन पोङयाङमा फराकिलो ठुलो र निकै व्यवस्थित बाटो थियो तर गाडीहरू त्यति चलेको देखिएन ठुला होटलहरू थिए तर कोठाहरू खाली थिए पसलहरूमा ग्राहकहरू फाटाफुट्टा मात्र देखिन्थे आर्थिक चहल पहल देखिँदैनथ्यो कल कारखानाहरूमा बनेको वस्तुका लागत सोद्धा त्यहाँ रुसमा जस्तै अल्मलिएको पाएँ अत्यधिक केन्द्रीकृत योजना पद्धति रहेछ हरेक कुरा केन्द्रीय सरकारले तोक्ने कृषि उद्योग कल कारखाना व्यापार आदि अवलोकन गर्न जाँदा म प्रश्नहरू राख्थेँ हाम्रो भ्रमण टोलीलाई सहयोग गर्ने त्यहाँको सरकारले पोलिट ब्युरोका एकजना सदस्य खटाइदिएको थियो उनले मलाई एकातिर लगेर तपाईँ यति प्रश्न किन गर्नुहुन्छ भने यस्तै प्रश्न मैले सोभियत रुसको भ्रमणका बेला राखेको थिएँ त्यसबेला सोभियत रुस ढलेर गयो त्यसको मार हामीले भोग्नु परेको छ कम्युनिस्ट विरोधीहरूले सोभियत रूपमा कम्युनिस्ट असफल भयो भनेर औँला ठड्याएर हामीलाई देखाउँछन् त्यस्तै कुरा यहाँ कोरियामा नहोस् भनेर कुरा राखेको हुँ यसलाई अन्यथा नलिनुहोस् मैले भने मैले उत्तर कोरियाको अर्थतन्त्र राम्रोसँग सञ्चालन भएको देखिनँ सायद यही कुराले पिरोलिएर होला किमिल सुङ चीनमा प्रयोग भएको समाजवादी बजार अर्थतन्त्र हेर्न जानुभएको उत्तर कोरियामा कि मिल सुङलाई असाध्य मान्दा रहेछन् हामीलाई त असहज पनि लाग्ने ताराना थ्रानाबाट मलाई किमिल सुङको लकेट लगाउन मन लाग्यो यो कुरा कोरियाली मित्रलाई भन्यो कोरियाली मित्रले साँच्चै तपाईँहरू लकेट लगाउने हो भने हामीले हो भन्यो हुन्छ हामी व्यवस्था मिलाउँछौँ उनले भने भोलिपल्ट कोरियाली पार्टीका वरिष्ठ नेता आएर हामीलाई लकेट लगाइदिने एउटा सानो कार्यक्रम नै आयोजना गरे उनले भने हाम्रा महान नेता कि मिल्सुङको लकेट हाम्रा नेपाली मित्रहरूले लगाउँदा हामी गौरवान्वित भएका छौँ